अर्पण एक सौ चार थप्लो पांच मेगाहार्ज रो कार्यक्रम कृषि सरोकार नमस्कार कार्यक्रम कृषि सरकारमा प्राविधिक मित्र रिजनसँगै म कृषि सरकार हरेक हप्ताको मङ्गलबार बिहान साढे सात बजेपछि आउने गर्छ कृषि सरकारमा हामी कृषिका विविध जानकारीका विषयमा प्रस्तुत गर्ने गर्छौँ जानकारीहरू प्रस्तुत गर्दै आइराखेका छौँ र कृषकहरूसँग पनि भलाकुसरी हामीले गर्दै आइराखेका छौँ र आजको श्रृङ्खलामा भने गाई भैँसीलाई आवश्यक खाद्य सामग्री को बढेको छ र दुधको मूल्य भने नबढ्दाखेरि किसानहरू समस्यामा परेको अवस्था रहेको छ र कतिपय किसानहरू पलायन हुने अवस्थामा पनि पुगिसकेका छन् कुनै दिन पशुपालनबाट मनग्ञी आम्दानी गर्ने कृषकहरू यति बेला भने पलायनको अवस्थातर्फ भने लागिराखेका छन् कृषकहरू जुन गाई भैँसी पाल्ने कृषकहरू जुन गाई भैँसीलाई खुवाउने खाद्य सामग्रीको भाव बढ्यो र दुधको मूल्य भने बढ्न नसकिराखेको अवस्थामा उनीहरूले अब भाव बढाउनु पर्ने लगायतका माग राख्दै राखेका छन् र बेला बेलामा उनीहरूले माग पनि राखेका छन् र यस विषयमा हिजो समेत एउटा कार्यक्रम भएको थियो कृषकहरूले भाव पर्नी माग गरेका छन् जुन कृषि सामग्री दुधको भाउ नबढ्ने तर खाद्य सामग्री गाई भैँसीले खाने खाद्य सामग्रीमा दाना चोक्कर लगायतको भाव बढ़नाले उनीहरू समस्यामा पऱ्यो अब दुधको पनि मूल्य वृद्धि गर्नु पर्यो भनेर उनीहरूले पटक पटक आवाज समेत उठाइरहेका छन् र तिन वर्ष अघि नौ सय प्रति क्विन्टलको दाना अहिले भने अट्ठाइसी अठाइस पुगिसकेको अवस्था छ र चोक्करको भाउ पाँच सयबाट एक पुगिसकेको छ करिब करिब एघार सयको हाराहारीमा समेत पुगिसकेको छ अनि किसानले दाना चोकरमा प्रयोग हुने वस्तु गुणस्तरीय हुनुपर्ने पनि माग गरेका छन् र यस विषयमा आज हामी कुराकानी गर्दैछौँ अब दुधको मूल्य कति हुनुपर्ने हो र कृषकहरूलाई जुन गाई पालन गर्ने कृषकहरूको कर लागि अब यसलाई निरन्तरता दिनका लागि के गर्न सकेला यस विषयमा हामी आज कुराकानी गर्दैछौँ कुराकानीको लागि जिल्ला चितवन जिल्ला दुग्ध सहकारी सङ्घका पूर्व अध्यक्ष शङ्कर राजराज भण्डारी हामीसँग हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्दैछौँ र अब दुधको मूल्य कति हुनुपर्ने हो हु। र जसले गर्दा किसानलाई मर्का नपरोस् यस विषयमा कुराकानी गर्दैछौँ कुराकानीका लागि गर त्यति बेला हामीसँग शङ्कर राजराज भण्डारी चितवन राज जिल्ला दुग्ध सहकारी सङ्घका अध्यक्ष हुनुहुन्छ शङ्कर भण्डारी सरलाई स्वागत कार्यक्रम कृषि सरकार यहाँलाई धेरै धेरै धन्यवाद अहिले अब यो समस्या किन आइराखेको छ पशुपालन गर्ने कृषकहरू लगभग अब पलायन जस्तै हुने अवस्थामा रहेका छन् के के कारण छन् सर र बताइदिनुहोस् न यो विगत तिन चार वर्ष यता जुन मैले मैले आफूले घमनगर खोजेको होइन घमन नगर भने होइन मैले साथ भन्छु कि चौसठी सालदेखि के अरे चौध सालदेखि चौसठी सालमा मैले कार्यवाह अनि अध्यक्ष भएर चलाउँदाखेरि कुनै पनि पर्छ जुन सुकै वर्ष पनि आन्दोलन मार्फत मैले दुधको मूल्य एक रुपियाँदेखि तिन रुपियाँसम्म प्रत्येक वर्ष वृद्धि गर्थेँ है मैले साथीहरूलाई सुम्पिएपछि त्यो चाहिँ जब तिन वर्ष भयो त्यो चाहिँ कुनै पनि काम हुन सकेन अनि सुन्नु न के गर्छ भने हेलो हजुर सुनिरहेको छु हजुर ठिक छ अनि यो विगत तिन वर्षभन्दा अगाडि के हुन्थ्यो भने यो दाना चक्करवालाहरूले तपाईँलाई थाहा छ प्रत्येक वर्ष अथवा छ महिनामा वृद्धि गर्थे तर तपाईँको क्विन्टलमा पचास रुपियाँ पचास रुपियाँभन्दा वृद्धि गर्दाखेरि एकपल्ट वृद्धि गर्दाखेरि तर अहिले के गर्यो भने तपाईँको एकैचोटि तिन सय तिन सय क्विन्टलमा तिन सयदेखि अठार सयबाट दिएको चोटि यो चाहिँ दुई तिन वर्षमा चाहिँ अट्ठाइस सय रुपियाँ पुऱ्याएको छ दाना हो कि दाना अनि चोक्खर तपाईँको गत वर्ष चाहिँ पाँच सय छ पाएको चोक्खर चालिस किलोको चोक्कर अहिले चाहिँ एक हजार पर्छ हजार पचासभन्दा घटेको छँदै छैन तर यो गाउँतिर चाहिँ हजार पचहत्तर एघार सयसम्म पर्छ है दे दुद बजाने दुद बजाने बड़ बड़ बड़ यो स्थिति भएको कारणले दुधको मूल्य वृद्धि भएकै छैन अब हामीले दुध बेच्ने भनेको बजारमा चाहिँ सबैले लान सक्दैनौँ बजार अब टाइट छ किनभने धेरै दुध बजारमा जाने भएको उनीहरूले घाटा लागेको छौँ भनेर बजारको कारणले बजारमा यो प्याज छ लिइरहेको छ अनि हाम्रो डेरीहरू छ एक सय डेरी छ यहाँ जिल्लामा त्यो डेरी मार्फत जाने दुध चाहिँ तपाईँको विगत तिन वर्षदेखि यता त्यो अट्ठाइस रुपियाँ सत्ताइस अठाइस रुपियाँ भन्दा पर्दैन हुन्छ मेरो चाहिँ पैँतिस रुपियाँ परेछ चालिस रुपियाँ परेछ भन्नुहुन्छ भने कसैले चाहिँ एक लिटर दुई लिटर भइसक्यो धेरै खटाउने भने ल्यापटप आउने हुन्छ तर सरदरमा एभरेजमा धेरैको पच्चिस छब्बिस सत्र हजारभन्दा पर्दैन हो कि त्यो भएको कारणले चाहिँ अब किसानहरू चाहिँ त्यो पलायन हुने स्थिति आएको छ अब तपाईँलाई म छोटामा यो पनि जानकारी गराएको अब यस्तो स्थिति हुँदा पनि विगत वर्षमा चाहिँ तपाईँको पाँच लाख लिटर हाम्रो देशलाई चाहिँ राज्यलाई दैनिक पाँच लाख दिएर दुध नपुग्थ्यो है त्यो मैले सबै सेमिनार गोष्ठी तपाईँको सरकारको निकायहरूमा सबै भाग लिएर चाहिँ उहाँहरूसित चाहिँ आँगा भएर मैले चाहिँ ठासो कुरो मात्रै भनेको मैले जानेर थाहा पाएर मात्रै भनेको अनि त्यसमा मैले साथीहरू सबैलाई लत्त पाएर यो बेलामा चाहिँ तपाईँले गाई बेसी पालन म पनि सहयोग यो बेला हुन्छ भनेर चाहिँ भन्यो या साठी पैँसठीवटा अब यो जुन गाई फर्महरू खुले सबैले पन्ध्र बिसवटा बिस बिसवटा थाले त्यसपछि यो सरकारी अनुदान बाद सङ्घ संस्थाको अनुदान बाहेक त्यो तिनीहरू लिन्छ नि अनुदान त्यो अनुदान यिनीहरू घाटामा छैनन् उनीहरू चाहिँ तत्त्वले सबै अनुदान लिएछन् दुई रुपियाँ पाँच रुपियाँ दस रुपियाँ जति हुन्छ तर अरूले तपाईँको चाहिँ अट्ठाइस रुपियाँको दाना चकर खुवाउने अनि अट्ठाइस रुपियाँ दुध रुपियाँ कुनै अब पाल्ने स्थिति छैन त्यो स्थिति आउँदैन अर्को कुरा के छ भन्नुहोस् भने यो यस्तो अवस्था हुँदा हुँदै पनि त्यो दुविह संस्थान र अन्य कुरै पनि तपाईँको नेपालमा दुध नपुग्दाहुँदै पनि मिर गोल्डले चाहिँ लाग्छ कि मिरगोटले गर्ने भनेको तपाईँको दुधको मूल्य घटाउने दुधको मूल्य चाहिँ मृत्यु नगर्नु नगर्नुहोस् तर हामी चाहिँ दुध चाहिँ गरौँ यसो गर्छौँ भन्नको लागि मिर गोर्डले गरिरहेको थियो गर्न खोजेको थियो कि तपाईँको मङ्सिरको बिस गते तपाईँको जिल्ला दुग्ध सहकारी सङ्घ केन्द्रीय दुग्ध सहकारी सङ्घले अहिले विगत तिन वर्ष केही पनि बोलेन कसै पनि यो सेमिनार गसी तपाईँलाई थाहा पाउनुहुन्थ्यो भयो भनेदेखि कतै केही आवाज उठाउँदै उठाएको मैले राजी सङ्घको राजीनामा आज गरेँ अध्यक्षको राजीनामा आज गरेँ सारा गरेँ अनि तपाईँको सारा सरा पुर राख्ने पनि नभएपछि अनि तपाईँको यो मुक्तिरको विषय चाहिँ तपाईँको यो चाहिँ के भन्छ मिल्करेडीको पत्र आयो बिडिसीबाट दुग संसारबाट अनिवार्य हप्ताको एक दिन घटेर चाहिँ पत्र आयो अनि मैले सारा चाहिँ मेरो घर यहाँ पश्चिम चितवन पर्छ भारत पर्छ यहाँ पारू क्षेत्रको चाहिँ चौतिसवटा चाहिँ डिसीमा जाने एकत्र धेरै छ तिनीहरूलाई मैले ल साथी हो अब यस्तो हो अब कुनै पनि हालको अनि आन्दोलन उत्रनु पऱ्यो भनेर मैले डिस्कस दिँदा सबै साथीहरूलाई त्यहाँ जम्मा गरेर तपाईँको चिचार केन्द्र घेराएर त्यहाँको ट्याङ्क सबै चाहिँ गाउजामा लिएर अनि दुर्गविधा संस्थान महाप्रबन्धको चाहिँ तिराम प्रसाद चाहिँ राइजामा आज दिनभरि मैले तपाईँले यदि चाहिँ तपाईँको फोन मलाई चाहिँ सम्पर्क गर्न सक्नु भएन भने तपाईँले फोन उठाउनु भएन भने तपाईँलाई चाहिँ कुनै जुनसुकै किकारबाट चाहिँ तपाईँलाई कारवाही गर्छु भनेपछि उहाँले लन् त केही गरौँ भनेर उहाँ मन्त्रालयमा जानुभयो दिउँसो मन्त्रालयमा गएपछि चार बजी तपाईँको चितव मिल्क त्यहाँ लन् तपाईँले पनि पहल गरिदिनुहोस् भनेर भन्नुभयो चितव मिल्कमा तपाईँको चाहिँ पच्चिसदेखि तिस हजार लिटर भारतबाट चाहिँ पट्टाबाट दुध त्यो नल्याउने गरी त्यो दुध चाहिँ पच्चिस हजारदेखि तिस हजार लिटर चितव दिने गरी मैले पनि त्यहाँ चाहिँ गरेर मैले पनि त्यहाँ चाहिँ सहभागी बनाएर आ, जी अब आ, आ, अब सुज अर्थमा यो समस्या जुन दुधको त्यो अहिले हाललाई चाहिँ समस्या टरेको छ है तर कुल मिल गोल्टी भयो भने हुनसक्छ भयो भने हुनसक्छ यदि मिल्कलाई ल्याउन सकिएन भने उसले भने जस्तो गर्न सकिएन भने लिन सक्यो किनभने जहाँ चाहिँ सुझाउ उसले त्यही त्यही दिन्छ यो त्यो पनि अवस्था चाहिँ असाध्यै नजिक छ त्यसले झन् समस्या समाधान गर्छ गर्दैन झन् झन् बढी समस्या टुक्राउँछ है अब यो दुधको अब समाधान कसरी गर्ने पलायनबाट कसरी गर्ने भन्ने सवालमा चाहिँ म आफै पनि सबै साथीहरू चिन्तित हुनुहुन्छ मूल्य वृद्धि गर्न चाहिँ अलिकति वृद्धि हुनैपर्छ सरकारले चाहिँ अनुदान दिनैपर्छ केही न केही धारकसहरूले यसरी मनलाग्दी गरेर धारणकसब्वहरू बढाउन पाउँदैन त्यो सरकारले चाहिँ तपाईँ त्यहाँ निगरानी गर्नुपर्छ सरकारले केही पनि गर्दैन हेर्नुहोस् मैले सबै चाहिँ यो दाना फेक्टरमा हेरेको छु कुनै पनि चिज तपाईँको गतिलो कुनै कुनै फेल्टीमा छैन हेर्नुहोस् जम्मै पुगे मिएको त्यहाँ राख्छ जुन सस्तो छ त्यही लिएर आएर चाहिँ यसरी बिक्री गर्छु त्यसै कारणले गुणस्तर पनि छैन दुध पनि आउँदैन अनि त्यो खुवायो नखुवाई पनि हुँदैन खुवाए चाहिँ अटाइदिया पर्छ चाहिँ यो दुध पनि अठाइदिएको पर्छ त्यसै कारणले अब गाई पालेर कुनै हाल पनि किसान चाहिँ यो अब पाल्न सक्ने अवस्था छैन अब सरकारले केही त हेर्नु पऱ्यो होइन भने अरू उपाय चाहिँ छैन कि चाहिँ अब अब जिल्ला समितिले गर्द केन्द्रीय समितिले गर्दी आन्दोलन मार्फत चाहिँ एउटा चाहिँ लौ दलौ भनेर केही गरिसके हुन्थ्यो तर गर्दैन म त्यही निमृतमान पदव सदव नाताले म बारम्बार पढाउँछु राजीनामा गर्छु छोडिदिनु सुछु है त्यो कुरा चाहिँ जिल्लासँगले गर्दैन अब जिल्लासँगले कुनै पनि हालतमा मैले के भन्छु तपाईँको मिडिया मार्फत तपाईँसँग अनुरोध के गर्छु भने त्यो पनि कुनै हालतमा चाहिँ तपाईँले चाहिँ भनिदिनु होला जिल्ला जिल्ला यो केन्द्रीय सङ्घ छ हाम्रो जिल्ला सङ्घ छ जिल्ला सङ्घ कुनै हालतमा चाहिँ यो लेबी किसानसँग नौठाइकन छ कि चाहिँ चलाउनु पऱ्यो बस्नु पऱ्यो होइन भने लेबी उठाउनु भने तुरन्त सबै राजिनामा दिनु पऱ्यो कि काम गर्नु पऱ्यो होइन भने राजिनामा दिनु पऱ्यो यही चाहिँ तपाईँहरू यहाँले भन्न खोज्नु भएको अहिलेको यो वर्तमान कार्य समितिले कृषकहरूको लागि काम गर्न सकेन गरेकै छैन सकेन गरेको मैले म आफै छु तर मैले चाहिँ दिएको सल्लाह चाहिँ मान्नुहुन्न मैले दिएको सल्लाहमा किनभने आउनुहुन्न अध्यक्ष छ महिनामा आएर बसेँ साधारण सभा भयो साधारण सभा चाहिँ हङ्गामा थियो तपाईँको साधारण सभा चाहिँ विदेश साधारणसँग चुनाव गर्ने भन्यो अनि फेरि अध्यक्ष आए उभिएँ <स्थार्ण> है यस्तै गरेर अनि केही गर्दैन पर्खिसन अट्ठाइस अठार गते दुध छ चारा चाहिँ देशहरूले दुध दिवस मनाइरहेको मनाउन मैले मैले चाहिँ के अरे एकजना चाहिँ साथीहरू सुलिसकेको मैले भारतको घरमा धेरै गरिरहेको छु भारत पाकिस्तान श्रीलङ्का हाम्रो नेपाल सबै दुधको सम्बन्धीमा सबै हेर्यास हो तर हाम्रो जो हाम्रोमा मैले चाहिँ अस्तिको तपाईँको छ गति सात गति मिटिङ थियो होला है दुध दिवस मनाउनुपर्छ भनेर मैले थाकेको थिएँ तर चाहिँ अध्यक्ष लगायत साथीहरूले के हुनुहुन्छ हुन्छ मात्रै भन्नु हो अहिले आएर के गर्नुहुन्छ मैले सोधेको सोह्र गति मिटिङ बस्ने के गर्ने भनेर चाहिँ अठार गति दिवसमा सोह्र गति के गर्ने भनेर बसेर हुन्छ हेर्नुहोस् हिसाबले सबैलाई बोलाउनु परेन हाम्रो एक सय उत्तरका सबै डिएजलाई बोलाउनु परेन अध्यक्ष कार्यक्रमभित्रै होला हेर्नु स्थिति भएको हुनाले दुध दिवस पनि नमराउने तपाईँको सिडिओले बोलाउँछ तपाईँको एलडिओले बनाउँछ पश्चिममा कार्यालयले बनाउँछ होइन टाढा डेलीले गर्छ कहीँ जाँदैन कोही पनि जाँदैन गयो भने ल तपाईँ गरिदिनुहोस् भनेर भन्छ व्यवस्थाकोले केही नै अरू गराउँदैन तपाईँ पनि गरिदिनुहोस् त नि भनेर भन्छ गयो भने मैनी हो त्यस्तो अवस्था आएको छ हेर्नुहोस् त्यो त्यस यो अब यो कार्य समिति हुन्छ तपाईँको आन्दोलन अब पटक पटक त्यहाँ दुधको मैले वृद्धि आन्दोलन गर्न सक्नु पऱ्यो नेतृत्व गर्न सक्नु पऱ्यो त्यो चाहिँ गर्दैनन् किन आन्दोलनमा साय समय दिनु पऱ्यो समय दिने खालि मान्छे चाहिँ तपाईँको दुध तपाईँको दुध मूल्य कति पर्छ भनेर सोध्नु भने हेर्नुहोस् दुई तिनजना पनि भन्न सक्दैन त्यस्तो खालको चाहिँ समिति भएको छ किनभने मैले तपाईँहरू गर्नु धेरै समयमा सक्दिनँ भनेको हुनाले आएको छ अब ठ्याक्कै भनिदिनुहोस् अब यो बढेको अनुपातमा खाद्य सामग्री बढेको अनुपातमा कति चाहिँ हुनुपर्ने दुधको मूल्य दुधको मूल्य त अनुपातमा भन्नुपर्दा तपाईँको सुन्नु न उनीहरूले उद्योगपतिहरूले चाहिँ अहिले पचासदेखि पत्र न बिक्री गरेर छन् तपाईँले त्यही किनेर खानुभएको छ त्यसरी नै हो कि काठमाडौँ सबै त्यही किनेर छन् हामीले अट्ठाइस रुपियाँ बेचेका छौँ रेल भयो म त्यो त्यो कसैले मेरो बढी पर्छ भने मलाई चाहिँ फोन गरेर लाउनु होला है म म दिन्छु त्यसको त्यसको चाहिँ तपाईँको यो जति अनुपातमा वृद्धि भएको छ नि त्यसको कमसे कम अहिले चाहिँ पच्चिस पर्सेन्ट बिस पर्सेन्ट दुधको मूल्य चाहिँ सरकारले कुनहरू दिनुपर्छ यो भनेको यो दुधको मूल्य तोक्ने भने जसरी पनि सरकार को मार्फा उसे सरकार हो। मार ने होने सरकार किसान मत पाइन किसान कहीं नाई बीस पर्सन राहत दी अथवा डाड़ा चोपड़ा अनुदान कई अनुदान दी सकता ना साथी अब कुछ भी हालत में यह व्यवसाय बढ़ सकते अज दुई लाख लिटर दूध दैनिक नपुग् तईपनी ये हालत आगे अब इसका कृषक आन्दोलित हजुर अब यो मैले किसानमा बोलाउनु पऱ्यो भनेर त्यो आवाज उठाइरहेको छु भरिरहेको छु बारम्बार म तपाईँको मिडिया मार्फत नै भरिरहेको छु अब मैले चाहिँ तपाईँको मिडिया फेरि भन्छु कि किसानहरू सबैलाई म आफै प्रत्येक सबै संस्थालाई गएर सबैलाई जागरुक गरेर सबैलाई चाहिँ आन्दोलनको तयारीमा राखेर अनि त्यो आन्दोलन मैले कुनै पनि हालतको चाहिँ वृद्धि गर्ने किसानको लागि अब उताको लागि चाहिँ धेरै बढी भइसकेको छ उयो पढाएको वर्ष उनीहरूले छ प्रत्येक वर्ष बढाएको छ यो किसानलाई बढाएको छैन कि <laughs> किसानलाई बढाउँथ्यो अब केही भने ल हामीलाई पनि चाहियो भने नि माग्नु नि माया नि दिने हो हामीलाई चाहियो भनेको छैन कसैले होइन म एउटाले भनेर हुने कुरो भएन एउटा किसानले भनेर हुँदैन अब सङ्घ चाहिँ अब आधिकारिक मासुले जानुपर्ने हो त्यो चाहिँ नगर हुनाले त्यसो भइरहेको छ तैपनि म एउटाले गरेर आज जब महाप्रन्त जहाँ जहाँ आउँछु त्यो मलाई बोलाउँछन् कि बोलाउँछु त्यहाँ जान्छु मैले चाहिँ त्यही घट्याएर पठाएको हुन्छु त कुनै हालले चाहिँ गर्नुपर्छ भने आएको छु तर गर्दैन हजुर हुन्छ भण्डारी हजुरलाई धन्यवाद हाम्रो चाहिँ दाजुभाइ जुन दुधको व्यवसायमा लाग्नु भएको छ दाजुभाइ सबैलाई चाहिँ मैले धेरै धेरै यही दुधको मिडिया मार्फत चाहिँ म सबै डेर आउँछु सबैलाई चाहिँ पत्र यो आन्दोलनको तयारी रहन दुधको मूल्य लागि आन्दोलन तयार रहन म आग्रह गर्छु हस् नमस्कार यो कति कति बजी कति समयमा आउँछ यो हाम्रो कार्यक्रम यति बेला प्रसा भइराखेको छ हामी कृषि सरकारमा रहेका छौँ र हामीले कुराकानी गरेका छौँ गरेका थियौँ चितवन जिल्ला दुग्ध सहकारी सङ्घका पूर्व अध्यक्ष शङ्कर राजा भण्डारी र रा, कम्तीमा पनि बिस प्रतिशत अहिले दुधको मूल्य किसानलाई बढाउनु पर्ने माग रहेको छ र जुन खाद्य सामग्रीको अनुपातमा बिस प्रतिशत दुधको मूल्य बढेको खण्डमा कृषकहरू जुन पलायन हुने अवस्थामा छन् यो कृषि पेसाबाट पशुपालनबाट त्यो पलायन हुने अवस्था सिर्जना नहोला भन्ने उहाँको धारणा थियो आजको लागि कि कृषि सरकारको समय सकिएको आगामी साता कुनै एक विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ श्रृङ्खला सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ संयोजनमा साथ दिने साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्छु ध्रुवराज खणनालि तपाईँ नमस्कार एकदम दुखी रहेछ न त बुल्नु भएछ न त हाँसो भएछ